नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनै साथ सुनिहान सात बजेको छ म ध्रुवराज खनाल ट्रकको टक्करबाट पूर्व जाँदै गरेको नम्बर नखुलेको ट्रकले बिहान पाउने पाँच बजेको समयमा शक्तिखुर चिसापानी बस्ने अन्दाजी सत्तरी वर्षीय मनबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ घाइते तामाङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ तामाङको बायाँ खुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यले प्रहरी सहायक निरीक्षक ललित थापाले यसबीच भरतपुर नगरपालिका दस चितवन मेडिकल कलेज अगाडि राजमार्गमा गैराती भएको सवारी दुर्घटना परि दुईजना घाइते भएका छन् घाइते मध्ये एकजनाको बस्दा गम्भीर रहेको छ लाइन्स भरतपुर चौबिस कोठीतर्फ आउँदै गरेको ना चौबिस पचहत्तर नम्बरको मोटरसाइकल चितवन मेडिकल कलेज अगाडि पैदल यात्रीलाई जोगाउने क्रममा दुर्घटना हुँदा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका चितवन सम्वाददाता चिन्तामणी पौडेल र जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेल घाइते भएका हुन घाइते दुवैको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको जिल्ला प्रतिकारले चितवनले जनाएको छ घाइते मध्ये कृष्ण जयन्ती पौडेलको अवस्था गम्भीर रहेको छ नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले दोस्रो संविधान सभाको निर्वाचनबाट कङ्ग्रेसले बहुमत ल्याउने बताउनु भएको छ नेपाल भूतपूर्व सैनिक संघको मध्यमाञ्चल सम्मेलनलाई शनिबार नानगढमा सम्बोधन गर्दै उहाँले कङ्ग्रेसको पराजय भएकै कारण विगतमा संविधान बन्न नसकेको बताउनुभयो दुई सालको निर्वाचनमा हाम्रो पार्टी पराजय भएकै कारण संविधान बन्न नसकेको यथार्थलाई जनता माझ अब चुनावी अभियानमा जुट्ने बेला आएको छ देवालले भन्नुभयो चुनावको संघ भित्रको एकता बलियो पार्टीभित्र भनेर आफ्नै निर्वाचनमा लडौला तर संविधान सभाको निर्वाचनमा एक भर अगाडि बढ्नु पर्छ जिल्ला र गाउँ तहसम्म पनि झाँग गुटबन्दीले आगामी संविधान सभा निर्वाचनमा असर पार्न सक्नेमा सबै चिन्तित रहेको जनाउँदै नेता देउवाले यसलाई मिलाउन देखिका नेता कार्यकर्ता सचेत बन्न निर्देशन दिनुभयो देश निर्वाचनमा हुमिसकेको छ संविधान सभाको निर्वाचनको मिति नथोके पनि त्यो निकट समयमै हुने सुनिश्चित रहेको उहाँले बताउनुभयो अबको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने देउवाले बताउनुभयो विरोधीहरूले कङ्ग्रेसलाई संहिता विरोधी भन्दै दुष्प्रचार गरिएको नेता देउवाको आरोप थियो हामीलाई आदिवासी जनजाति मधेसी पिछडेका समुदायको हित नचाने भन्दै दुष्प्रचार गरिएको छ देववाले भन्नुभयो कङ्ग्रेसले पिछडेको समुदायको जहिले पनि हित चाहन्छ चा। आफू सुदूरपश्चिमको क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले सदैव आरक्षणको पक्षमा रहेको देउवाले स्पष्ट पार्नुभयो राजनैतिक स्थायित्वको प्रभाव अभावले प्रजातन्त्र आएको लामो समयसम्म भइसक्दा पनि देश समृद्ध र समृद्ध संब्रिद्ध हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले औद्योगिक क्षेत्रको विकास अहिलेको आवश्यकता भएको बताउनु भएको छ चितवन उद्योग संघको चौधौ साधारण सभालाई शनिबार भरतपुरमा उद्घाटन गर्दै मुख्य सचिव पौडेलले औद्योगिक क्षेत्रको विकासले मात्र अर्थतन्त्रलाई सहयोग पुर्याउने बताउनु भयो दैनिक युवाहरू विदेशी नै क्रम बढिरहेकाले यहाँ ठुलो उद्योग कल कारखाना स्थापना भए रोजगारीको सम्भावना धेरै हुने उहाँको भनाइ थियो एकपछि अर्को गरेर उद्योग धन्दा संसारमा आउनु पर्दछ यसको लागि हामीले गर्न सक्ने सहयोग गर्न तयार छौँ उहाँले भन्नुभयो एउटा उद्योग सञ्चालन भइरहेको अवस्थामा अर्को आउँदा असज परिस्थिति सिर्जना हुनुहुँदैन उहाँले उद्योग कल कारखानाले स्वच्छ रूपमा व्यवसायलाई प्रतिस्पर्धामा उतार्नु पर्ने बताउनु भयो उद्योग धन्दाको लागि चितवन जिल्ला उपयुक्त भएको उल्लेख गर्दै उहाँले चितवनमा औद्योगिक वातावरण बनाउनु बना पर्नेमा जोड दिनुभयो यसैबीच चितुवन उद्योग सङ्घको सातौँ अधिवेशनले पुनः कृष्ण प्रसाद अधिकारीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्विध चयन गरेको छ समितिको अन्य पदाधिकारी कार्य चयन गर्ने जनाइएको छ अधिवेशनले महिला उद्यमी रिता ढकाल र अन्य सदस्यहरूमा विष्णु उपाध्याय खनाल विष्णुहरी अधिकारी लक्ष्मण प्रसाद अर्याल विक्रम सापकोटा प्रतिभा श्रेष्ठ भीमबहादुर पाण्डे युवराज सिमखडा गोविन्द अर्याल बामदेव शर्मा घिमिरे राजु पौडेल मदन जीबी पोखरेल भेषराज दुवाडी युवराज श्रेष्ठ अर्जुन प्रसाद सापकोटा गोवर्धन गौली सूर्यप्रसाद नेवपाणीलाई निर्वृत्त चयन गरेको सङ्घका कार्यक्रम अधिकृत युवराज ओस्तिले जानकारी दिनुभयो सरकारका मुख्य सचिव लिलामणी पौडेले शिक्षालाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनुपर्ने बताउनु भएको छ राजनैतिक का हस्तक्षेपका कारण शिक्षामा राज्यले गरेको लगानी खेर गइरहेको भन्दै उहाँले राजनैतिलाई शिक्षाबाट पर राख्नुपर्ने सुझाव दिनुभयो रत्नगरमा रहेको नेपाल उच्च माविमा स्थापना गरेको कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य सचिव पौडेलले शिक्षक र विद्यार्थीहरूले राजनैतिक दलहरूको नाम न संगठन निर्माण गरी राजनीति गरेको चिन्ता व्यक्त गर्नुभयो उहाँले समाज निर्माण गर्ने सबभन्दा शक्तिशाली माध्यम शिक्षा भएको बताउनुभयो शिक्षाको सही सदुपयोग र पहुँचमा राम्रो व्यवस्थापन गर्न नसके शिक्षाले नै वर्ग र विभेद सिर्जना गर्ने उहाँको धारणा थियो सब शबदाह गर्न ल्याएको दाउरामा पनि भ्रष्टाचारको गन्ध पाइएको छ साल भनेर ल्याइएको दाउरा कुकाट भएको भेटिएको छ देवी ढुङ्गा सामुदायिक वन शक्तिखोरबाट ल्याइएको सो दाउरा सालको नभई फरक जातका रुखको रहेको भेटिएको हो दाउरा फरक परेपछि देवघाट क्षेत्र विकास समितिले अनियमितता गरेको आरोप स्थानिएको छ विकास समितिले लास पोल्ने दाउरा आफै ल्याउने गरेको छ लाखौँको कारोबार हुने दाउरा किनबेसमा कुनै टेन्डर वा ठेक्काबाट भन्दा पनि समितिको मन हुने गरेको स्थानीयले बताएका छन् सप्ताहका लागि समितिले देवी सामुदायिक वनबाट सालको दाउरा मगाएको थियो तर ट्रकमा भने कोकाठ स्थानले विकास स्थानीयले विकास समितिको गतिविधिमाथि शङ्का गरेका छन् कुकाठ देवघाट ल्याई सालको काठ अन्यन्त्र लगेर बेचेको हुन सक्ने स्थानीयको आशंका छ चिदवन का सुन व्यवसाय जिला सुनपसल तीन दिन देखि बंद कर आंदोलन थाभोक्ता मार मा परे उन्नीसार मा सुन को आपूर्ति होनपसल अनिश्चित काल बंद का बंद कर आंदोलन था लगन का बेला सुनपसल बंद भे सर्वसाधारण फर्कन बाध्य भैया केही महिना अघिसम्म सितोवनमा हप्तामा पाँच किलो सुन आउने गरेकोमा अहिले हप्तामा दुई किलो मात्र सुन आउने गरेकाले सुन अभाव भएको सुनचाँदी व्यवसाय सङ्घ सुन सिधोवनका अध्यक्ष विपेन्द्र रामो दामुले बताउनुभयो सरकारले पर्याप्त सुन दिन नसक्दा व्यवसाय नै धरापमा परेको उहाँको भनाइ छ रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान सौराहाको शनिबार सम्पन्न पाँचौँ साधारण सभा तथा चौथो अधिवेशनले सीताराम कुमालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ समितिको उपाध्यक्षमा गोकर्ण गिरी सचिवमा नवीन नेपाल सहसचिवमा लिलाबहादुर अधिकारी कोषाध्यक्षमा धुवागिरी सहकोषाध्यक्षमा दिपेन्द्र महतो चयन हुनुभएको छ सदस्यहरूमा ईश्वरी परियार कपिल रेग्मी राजकुमार श्रेष्ठ र रमेश अधिकारी रहनु भएको छ बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामी छाने प्रमुख अतिथि रहनुभएको साधारण सभा उद्घाटन कार्यक्रममा कोषाध्यक्ष यादव श्रेष्ठले आर्थिक तथा सचिव गोकर्णगिरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको बरण्डाभार जङ्गलको पर्यावरण संरक्षणका लागि टी कलीमा निर्माण गर्न लागेको सार्वजनिक शौचालयको शनिबार शिलान्यास गरिएको छ रोटरी क्लब अफ रत्नगर रोटिया क्लब अफ रत्नगरले पचास लाखको लगानीमा शौचालय निर्माण गर्न लागेको हो रोकिया क्लबका निवर्तमान असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर भोजराज कौडेलले एक कार्यक्रमका बीच शिलान्यास हो कार्यक्रम में उद्योग वाणिज्य संघ रत्नगर का अध्यक्ष दीपक कर्मचारे रत्नगर नगरपालिक का संस्थापक नगर प्रमुख नारायण रत्नगर नगरपालिका का कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठ टिकली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बुद्धि रोटरी क्लब अफ रत्नगरका पूर्वाध्यक्ष सुरेन्द्र रेग्मी लगायतले टिकलीमा सार्वजनिक शौचालयको औचित्यमाथि प्रकाश पार्नुभएको थियो एक वर्षमा र सार्वजनिक शौचालय निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखाले विद्युत चोरीमा संलग्न अठारजनालाई हिजो पूर्वी चितवनका विभिन्न स्थानबाट पक्राउ गरी कार्यवाही गरेको छ प्राधिकरणका स्वायत्त प्रशासकीय अधिकृत ऋषिकेश शर्माको नेतृत्वमा गएको टोलीले पिठुवा गाविस दाहकाने जुटपानी पदमपुर र रत्नगरबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चारजना महिला र चौधजना पुरूष रहेका छन् वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले पिठुवाट आठजना पदमपुरबाट पाँच खानीबाट तिन जुटपानी र रत्नगरबाट एक एकजनालाई पक्राउ गरेको प्राधिकरणका फोरम्यान विष्णु नेपालले जानकारी दिनुभयो पक्राउ परिकारलाई प्राधिकरणको नियमअनुसार जरिमाना तिराई छाडिएको उहाँले बताउनुभयो साथै टोलीले दुई थान पानी तान्ने मोटर र एक थान टिभी पनि बरामद गरेको छ बिसौँ पारिजात स्मृति दिवसको अवसरमा स्वायत््यकार डिआर पोखरेल सम्मानित हुनुभएको छ उहाँलाई शनिबार भरतपुरमा भएको एक कार्यक्रममा प्रगतिशील लेखक का सङ्घ सिद्धवनले सम्मान गरेको हो सोही अवसरमा मार्क्सवादी सौन्दर्यशास्त्रका विषयमा बहस भएको छ बहसमा स्वायत््यकारहरू अमर आहुति र एक पाठक रहनुभएको थियो सो अवसरमा मार्क्सवादी चिन्तनमा आधारित रही सौन्दर्यताको व्याख्या गरिएको थियो नेकपा एमाले चितवनले अब हुने संविधानसभाको चुनावलाई मध्यनजर गर्दै घर घरमा नेकपा एमाले नामको अभियानलाई तीव्रता दिएको छ एमाले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान दुई हजार सत्तरी अन्तर्गत उक्त अभियान जिल्लाका त्रिसठीवटा शाखा कमिटीमा शुरू भएको जिल्ला उपसचिव पार्वती रावलले जानकारी दिनुभयो उहाँले सबै कमिटीले घर घरमा नेकपा एमाले अभियानलाई तीव्र पारी प्रशिक्षण दिने कार्य भइरहेको बताउनुभयो यो अभियानलाई एमाले अब हुने संविधान सभाको चुनावमा सबैभन्दा ठूलो पार्टी बन्ने रणनीतिको रूपमा लिएको छ अभियानमा एमालेले सदस्यता वितरण राय सुझाव सङ्कलन अन्य नेता तथा कार्यकर्ता एमालेमा प्रवेश एमालेको बहुमत देखी बनाउने बना संविधान विकास निर्माणको योजना जनताको बहुदलीय जनवादका बारेमा कार्यक्रम रहने उपसचिव रावलको भनाइ थियो अभियान अन्तर्गत एमाले भरतपुर 11 नम्बर कमिटीले अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण गरेको छ त्यस्तै भरतपुर बाह्रको विस्तारित बै बैठक का अध्यक्ष गोपाल साईको अध्यक्षतामा भएको छ यसैगरी पदमपुर गाउँ कमिटीको पनि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा का जिल्ला अध्यक्ष जगन्नाथ थपलिया प्रमुख अतिथि रहनु भएको थियो त्यस्तै रत्नगर तेह्रको पनि घर दैलो अभियान उद्घाटन भएको छ वडा कमिटी अध्यक्ष गकुलदास श्रेष्ठको अध्यक्षतामा उद्घाटन भएको छ यसै भण्डारा गाउँ कमिटीले पनि गाविस स्तरीय अगुवा कार्यकर्ता भेला गाउँ कमिटिका अध्यक्ष फडिन्द्र पाठकको अध्यक्षता र राष्ट्रिय प्रतिनिधि परिषद क्षेत्र नम्बर एकका सदस्य दावा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने भनेर ए माओवादीका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति तपाईँको विचार के छ यी हुनसक्ला बी कुनै पनि हालतमा हुँदैन र सी जनतालाई आँखामा छारो हालने मेस अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकू अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायण हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायण मुग्लिन मुगलिन औमाण्डौँ मुगलिन दमली पोखराम नारायण सडक खण्ड पनि सबय का लागी, का लागी, पनी संसार भरे कैस साथ बिहान अवस्थर्पण सबका इंटरनेट्लू डेडियम नमस्कार इस अर्पण स्थानीय समाचार